रेडियो अर्पण एक से चार थोपलो पाँच मेगा हटर ट्राफिक खबर खबर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 सुकमा टारमा सडकबाट डेढ सय मिटर तल खस्ता आइतबार चारजनाको मृत्यु भएको छ बसमा पैँतालिस यातुर्थी अधिकांश घाइते छन् मेरोथोनमा टोकसेल एक हर्कपुरका सुषमा माझीको दुई वर्षीय छोरा समर्पण थाक्ले आठका पैँतिस वर्षीय ललिकुमार राई वरुणेश्वर दुईका अट्ठाइस वर्षीय फडिन्द्र हरि दाहाल रहेका छन् अन्य मृतक पुरुषको शनाखत हुन नसकेको प्रहरले जनाएको छ घाइतेमध्ये गम्भीर हाँसपोशअनुसार सुनसरीका अट्ठाइस वर्षीय चन्द्रकला गुरुङ उनकी आमा साठी वर्षीय मोगा गुरुङ थाक्ले आठ शोकमा टारका छत्तिस वर्षीय गुन्जराम राई र तिस वर्षीय रेबन सिंह राईलाई कोटारी अस्पतालले धरान रेफर गरेको छ पूर्वपश्चिम जहाँ सुकैका मान्छे काठमाडौँ जाँदा पुलसुक नपुगी हुन्थेन तर अब यो समस्या अव अवस्था लगभग अन्त्य भएको छ पश्चिमबाट आएका गाडी पोखरा र काठमाडौँ जान गैँडाकोटदेखि रामनगरसम्म राष्ट्रिय राजमार्ग स्तरको बाइपास रोड बन्ने भएको छ काठमाडौँ र पोखराबाट पूर्व जाने गाडीहरू यसअघि नै आउनुको साटो आपटारीबाट बाइपास रोड हुँदै भरतपुरको केन्द्रीय बर्मिनल लाग्ने गरेका छन् रहेको गैँडाकोट रामनगर बाइपास रोड बने नानगढ नान बजार क्षेत्रमा लामो दूरीका सवारी चापमुक्त हुनेछ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गैँडाकोट रामनगर बाइपास सडक निर्माण गरिसकेको स्थानीयमा चर्चा र चासोबनमा सवारी साधन जाँचमा प्रहरले आफ्नो सक्रियता बढ़ाएको छ प्रहरले शनिबार राति भएको चोका तेत्तिसकलाई सोबाट छ हजार आठ सय राजस्व सङ्कलन भएको जिल्ला प्रहरीकारले चिदनी जनाएको छ त्यस्तै सवारी नियम उल्लङ्घन गर्ने एकचालिसवटा मोटरसाइकल र एकवटा ट्रिपर नियन्त्रणमा लिएको छ प्रहरी अनुसार सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने सोह्रजना चालकको लाइसेन्स र छवटा मोटरसाइकलको बेल नियन्त्रणमा लिएको छ त्यस्तै मापसी गरी सवारी चलाउने चौधजना र चोरीको मोबाइलसित चोरी गर्ने एकजना व्यक्ति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटौँडा वृग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मुगलिन औबिसे काठमाडौँ मुग्लिन दमौली पोखरा नारायगढ प्रासे बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर डिजिटल डिजिटल फ्लेक्स फोन अब स्थान आठ बजे सक्रास नमस्कार ट्रैफिक खबर भी खबर